माओवादी मन्त्रीहरूको शपथ आजै काङ्ग्रेसले अझै नाम पठाएन नक्कली ना? डाक्टरलाई निलम्बन गर्न प्रधानमन्त्रीको निर्देशन <स्था> नेविसङ्घको उम्मेद्वार दर्ता आज चुनाव पर्सी नेभिसङ्घको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग <स्था> न्युयोर्कमा दुईजना बङ्गलादेशी नागरिकको गोलीहानी हत्या स्विजरल्यान्डमा गुडिरहेको रेलभित्र चकु प्रहार छजना घाइते र ब्राजिलमा जारी र यो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम अमेरिकी पौडीवास माइकलले ओलम्पिकमा स्वर्ण पदकको संख्या त्याइस पुर्याए प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोड्युलेसनको बयानब्बे दशमलव दुई र इन्टरनेट अनलाइनमा रेडियो युनिटी प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रत्यक्षा धामी पुष्पकमल पुष्प दल प्रचण्डले आइतबार तेस्रो पटक मन्त्री परिषद विस्तार गर्दैछन् उनले माओवादीका पाँच मन्त्रीहरूलाई समेटेर मन्त्री परिषद विस्तार गर्न लागेका हुन् नयाँ मन्त्रीहरूको शपथ ग्रहण राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो तिन बजे तय भएको प्रचण्डको सचिवालयले जनाएको छ आइतबार माओवादीका जनार्दन शर्मा प्रभाकर हितराज पाण्डे राम कार्की डीआर पौडेल र अजय शङ्कर नायक मन्त्रीका रूपमा थपिँदैछन् प्रभाकरले ऊर्जा कार्कीले संचार पाण्डेले स्थानीय विकास पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् माओवादीबाट यसअघि नै कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ दलजित शिर्पाली युवा तथा खेलकुद र गौरी शङ्कर चौधरी कृषि मन्त्री छन् नेपाली काङ्ग्रेसले मन्त्रीहरूको नाम पठाउन ढिला गरेकाले प्रचण्डले माओवादीका मन्त्रीहरूलाई मात्रै समेटेर मन्त्री परिषद विस्तार गर्न लागेका हुन् नेपाली काङ्ग्रेस नेभी महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीहरूको नाम छनौट गरेका छैनन् सत्तारूढ नेकपा माओवादी केन्द्रले पाँच मन्त्रीसँग चार राज्य मन्त्री पनि टुङ्गो लगाएको छ माओवादी उच्च स्रोतका अनुसार श्री प्रसाद जबेगु सत्यनारायण भगत राधिका तामाङ र रा धनमाया विक राज, राज्य मन्त्री हुने भएका छन् जबेगुलाई स्थानीय विकास सत्यनारायण भगवतलाई ऊर्जा राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा मन्त्रीहरू राज्य मन्त्रीको जिम्मेवारी दिनेछन् यद्यपि शिक्षा का काङ्ग्रेसले लिए धनमाया स्वास्थ्य राज्य मन्त्री प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनुभएको छ शैक्षिक प्रमाण पत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले आइतबार बिहान स्वास्थ्य सचिव डाक्टर सिने सेनेन्द्र राज उप्रेतीलाई टेलिफोन मार्फत निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ प्रधानमन्त्रीले भन्नुभयो नक्कली भनिएका डाक्टरले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच नथालेको जानकारी आएको छ तपाईँले तत्काल ती डाक्टरलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच नबाट रोक्नुहोस् प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको छ नेपाल विद्याघ को नया नेतृत्व चयन का लिए उम्मीदवार दर्ता आज हो प्रति छनौ विवाद मिले पश्चिम शनिवार बसर सूची प्रकाशित तीन हजार सात सौ साठी प्रतिनिधि अतिनिधि परिचय पत्र वितरण को काम भैर बंद सत्र नगरी सीधे निर्वाचन को प्रक्रिया शुरू कर निर्वाचन समिति अनुसार आज दिवसों तीनदि छज उम्मेदवारी दर्ता को समय तोक दावी विरोध फिर्ता लगायतको प्रक्रिया पुरा गरेपछि भोलि साँझ छ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरिनेछ पर्चि मंगलबार बिहान सातदेखि बेलुकी बजे बजेसम्म कांग्रेस पार्टी कार्यालयमा मतदान हुनेछ मतदान सके लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले नेपाल विद्यार्थी संघको अधिवेशन अगाडि नबढाउन माग गरेको छ नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता गर्ने समय शुरू हुनै लाग्दा पौडेल पक्षले प्रक्रिया रोक्न माग गरेको हो पौडेल समूहका नेताहरूले बैठक आइतबार पूर्व महामन्त्री प्रकाश मानसिंहको निवासमा बसेको थियो बैठकले विधि रूपमा महाधिवेशन गर्ने नाममा फर्जी प्रतिनिधिहरूलाई पनि समावेश गरिएको भन्दै रोक्न माग गरेको छ वर्तमान शिक्षा ऐन दुई हजार त्रिहत्तरको विरोध गर्दै स्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको छ समितिले आइतबार मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी पाँच गतेसहमति आन्दोलन घोषणा गरेको हो आन्दोलन दुई चरणमा हुनेछ सा, भदौ सात गते प्रत्येक जिल्ला सदरमुकाममा र्याली निकाली जिल्ला शिक्षा कार्यालय नजिक कोण सभा गर्ने र दिउँसो बाह्र बजेदेखि एक बजेसम्म जिल्ला शिक्षा कार्यालयको मूल गेटमा आवत जावत बन्द गर्ने कार्यक्रम तय गरिएको छ भदौ बाह्र गते काठमाण्डुमा बसी अस्थायी शिक्षकहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरी विरोध रयाली गर्ने समितिले जनाएको छ अमेरिकामा एक बंगलादेशी नागरिक र उनका साइक मारिएका छन् अमेरिकाको न्युयोर्कमा उनीहरूको गोली हानी हत्या भएको हो पचपन्न वर्षका इमाम मौलामा दुई वर्ष अघि नै अघि मात्रै बङ्गलादेशबाट न्युयोर्क न्युयोर्क गएका बिबिसीले जनाएको छ उनीहरूलाई किन निशाना बनाइयो भन्ने बारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ इमाम र उहाँका सहायकलाई बन्दुकधारीले ओजन पार्कमा गोली हानेका तर घटनामा संलग्न व्यक्ति भने पक्राउ नपरेको जनाए प्रहरीले जनाएको छ प्रहरीका अनुसार बन्दुकधारीको खोजी भइरहेको छ गोली चलाउनुको कारण पत्ता नलागे पनि एमा मुस्लिम धर्मका भनिएकाले घटना भएको हुन सक्ने आशंका गरिएको छ ओजन पार्कमा बङ्गलादेशबाट गएका मुस्लिम नागरिकको बसोबास धेरै छ घटनाको भर्सना गरेका छन् स्विट्जरलैंड में एक युवक ने गुडीक रेल में चक्कू प्रहार छजना घाइते भै जुनशील पदार्थ र चक्कुसहित रेलमा प्रवेश गरेको सत्ताइस वर्षीय युवकले रेलमा आगजनी गर्नुका साथै चक्कु प्रहार गर्दा उनीहरू घाइते भएका हुन। घाइते हुनेमा 6 वर्षीय बालक पनि रहेका छन् आक्रमणकारी पनि घाइते भएका छन् सुई सरकारले घटनाको छानबिन भइरहेको भन्दै यो आतङ्कवादसँग सम्बन्धित हुने सम्बन्धित भने नरहेको जनाएको छ घाइतेको शरीर पुरै जलेकाले अवस्था गम्भीर रहेको बताएको छ खबरको अन्त्यमा केही खेल खबर ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ अमेरिकाले अहिलेसम्म चौबिस स्वर्ण अठार रजत र अठार कासी गरी साठी पदक जितेको छ कुल एकचालिस पदक जितेको चीन दोस्रो स्थानमा छ चीनले अहिलेसम्म तेह्र स्वर्ण एघार रजत र सत्र कासी गरी एकचालिस पदक जितेको छ दस स्वर्ण तेह्र रजत र सात कासी गरी तिस पदक जितेको बेलायत तेस्रो तेस्रो तथा आठ स्वर्ण पाँच रजत र तीन कासे गरी सोह्र पदक जितेको जर्मनी चौथो स्थानमा उक्लिएको छ अहिलेसम्म र अमेरिकी पौडीवास माइकल प्लेसले ओलम्पिक खेलकुदमा आफ्नो कीर्तिमानी पदक संख्यालाई तेइस पुर्याएका छन् रियो ओलम्पिक अन्तर्गत आज बिहान भएको पुरुष चार गुणा सय मिटर मिडले रिलेमा स्वर्ण पदक जित्दै प्लेस ने ओलंपिक स्वर्ण पदक को संख्या तेईस पुर्ग हु रिय ओलंपिक में प्लेस को यह स्वर्ण पदक हो रियो प्लेसले इस अई सौ मीटर बटरफ्लाई दुई व्यक्तिगत बटर मिडने चार गुणा सीटर रिले र चार गुणा दुई सौ स्वर्ण पदक जीती सके कृतियम खिलाड़ी फ्लेप ओलंपिक खेल को इतिहासम स्वर्ण पदक जित्ने खेलाडी हुन् दोस्रो स्थानमा रहेकी पूर्व सोभियत जिम्नस्ट लानाको नाममा नौवटा स्वर्ण पदक रहेको छ यो सँगै दिउँसो तिन बजीको म्युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक माओवादी मन्त्रीहरूको शपथ अझै कांग्रेसले अझै नाम पठाएन नक्कली ना, डाक्टरलाई निलम्बन गर्न प्रधानमन्त्रीको निर्देशन <स्था> नेविसङको उम्मेद्वार दर्ता आज चुना पर्सि नेबिसङको चुनावी प्रक्रिया अघि नबढाउन पौडेल समूहको माग <स्था> न्युयोर्कमा दुई बङ्गलादेशी नागरिकको गोलीहाली हत्या स्विजरल्यान्डमा गुडिरहेको रेलभित्र चकुप्रहार छजना खाइथे र ब्राजिलमा जारी यो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम अमेरिकी पौडीवास माइकलले ओलम्पिकमा स्वर्ण पदकको सङ्ख्या 23 पुर्याए हवस् त समाचार सर्भर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीप यसलाई धेरै धेरै धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजीको रेटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार